नमस्कार म हार्दिक लोकमय साङ्गीतिक अभिभादन ठक्राउन चाहन्छु कार्यक्रम लघु झुङ्कारको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण लोकपा रक्षहरूमा सँगै स्रक्षा मित्रहरूमा पनि सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइन डट कममा लगन गरेर भएको छ कार्यक्रम लोकसंकार्य हप्तामा छ दिन आउने गर्दछ त्योमध्ये पनि आइतबार अनि बुधबारको श्रृङ्खलामा रहेर रह। विभिन्न राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार जुन एउटा लोकसंगीतको क्षेत्रमा लागिरहेका छन् कि कस्तो हुँदैछ त लोकसंगीतको बजार यिनै फलाको साह्रै हामी गर्दै रहेका छौँ र आजको श्रृङ्खलामा पनि एकजना अतिथि कलाकारसँग हामी प्रत्यक्ष टेलिफोन सम्पर्कमा कुराकानी गर्ने प्रयत्नमा जुटिरहेका छौँ र यो बसाइमा छौँ प्रविधि कक्षीबाट मित्र रिजन हो अनि आवाजबाट म तपाईँकी लोकसहयात्री सूर्य ढकाल रहिरहेको छु दस बजीसम्मको यो बिचमा रहनेछौँ र रह यो बिचमा रहँदा त्यसै सङ्गीतको क्षेत्रमा र एउटा लोकसङ्गीतलाई बसाउन लागिपरेका श्रेष्ठ आजको यो श्रृङ्खलामा रहेर हामी कुराकानी गर्दैछौँ र आज पनि एकजना अतिथि कलाकारलाई जुन एउटा पछिल्लो समयमा अलिकति चर्चा अनि परिचर्चा बटुल्न सफल एउटा शब्द सङ्कलकसँगै लय सङ्कलक पनि हुन आउँछ क्यारी त्यसो त पर्वत जिल्लामा जन्मिनु भा हो र पर्वत जिल्लाको सालिजा उहाँको घर हो यात्रा सुरु गर्नुभएको छ सु। र एउटा लोकसङ्गीतलाई बचाउन लागिरहनु भएको छ बिस्तारै राजधानी ओगट्नुभयो काठमाडौँतिर बसाई छ गे उहाँको त्यसो त यहाँले अनुमान पनि लगाउँदै हुनुहुन्छ होला पछिल्लो समयमा उहाँको अर्को एउटा उत्कृष्ट आवाज पनि बजारमा आइसकेको छ पृष्ठभूमिमा गन्जिसकेको छ यहाँको अनुमान पनि मल्न सक्छ त अनुमान लगाउँदै हुनुहुन्छ होला जन्किए अभाव खड्कियो तारा लाखौँ लाखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भुसानु अब एउटै धोको छ मर्ने तिम्रै काखमा लै शब्द सृजना हो शिव सुविधि कोम छेत्री अनि वैष्णु माझीको सुमको सु आवाज हो भने जुन आवाजलाई पुष्पाञ्जली म्युजिक पालीबाट बजारमा ल्याएर आएको आवाज पनि हो आजको श्रृङ्खलामा छौँ तपाईँलाई धेरै अनुमान रहित बनाउन चाहना तपाईँको अनुमान भने र तपाईँको मेटाउन चाहन्छु आज हामीसँग हुनुहुन्छ यही गीत लगायत थुप्रै किन यस्तो हुन्छ जुनकै अभाव खड्की यो तारा लाखौँ लाखमा लगायत थुप्रै आल्बमहरू बजारमा ल्याइसक्नु भएको छ र सबैको माया पनि पाइरहेको छ आजको यो श्रृङ्खलामा हामीसँग हुनुहुन्छ यति बेला कार्यक्रम लोकझङकारमा मैले उहाँलाई स्वागत गरिहाल्छु शिवजी कार्यक्रम लोकझङकारमा स्वागत छ कतातिर व्यस्त हुनुहुन्छ आजकल एउटा पढाइ सँगसँगै यहाँको यात्रा चलिरहेको छ संगी, सँगै लोक सङ्गीतको क्षेत्रमा पनि पाइला चालिरहनु भएको छ र सबैको माया पनि पाइरहनु भएको छ शिव सुविधी खा उत्कृष्ट आवाजहरू त्यसो त त्यत्तिकै चर्चा अनि परिचर्चा बटुल्न सफल आवाजहरू किन यस्तो हुन्छ थुप्रै श्रोता मित्रहरूले पनि रुसाउनु भएको र यहाँलाई धेरैले चिन्नुहुन्छ होला त्यसो त ठ्याक्कै कहाँ होला घर भनेर सबैजनालाई अलिकति खुल्दुली पनि लागिसकेको छ होला यहाँको परिचय हो पर्वत जिल्ला धौलागिरी अन्तरको पर्वत जिल्ला जुन लोकडोरीको लागि उर्वर भूमि हो त्यसको शालिजाका विश्वको टेटा भन्ने ठाउँमा जन्मेको दुई हजार पैँतालिस सालमा मभन्दा धेरै अग्रजलाई जन्माएको माटोले जन्माएको हो मलाई त्यस पछाडि धौलागिरी अञ्चलको माटोले त्यहाँ बाल्यकालको प्रभावले सायद लोक सङ्गीतको पहिला तय गर्यो त्यसो त एउटा धौलागिरी अञ्चलको पर्वत जिल्लाको चालिचामा रहेर होइन चालिचा गाविसमा जन्मेर हुर्केर यहाँसम्म आइपुग्नु भएको छ बिस्तारै अध्ययनको क्रम पनि चलाउँदै हुनुहुन्छ क्यारी र सँगै लोकसङ्गीतलाई पनि अगाडि बढाइरहनु भएको छ उत्कृष्ट आवाज त्योमध्ये पनि निकै नै आवाज पछिल्लो समयमा बजारमा लिएर आउनु भएको छ जुनखे अभाव खर्कियो तारा लाख लाखमा र यहाँलाई अलिकति प्रश्नतर्फ लागिहालौँ पछिल्लो समयमा हामी सुन्नुभएको छ विष्णु माझीको पारिश्रमिक बढेर वातै चालिस हजार पुगेको सरी अरे भनेर सुनेको छु सु। तर पनि शिव सुविधिले पछिल्लो समयमा विष्णु माझीलाई नै राख्नु भएको छ कि चालिस हजारतिरेरै राख्नुभयो अथवा कसरी राख्नुभयो मलाई लाग्छ पछिल्लो समयमा व्यवसायिकता पनि एउटा सम्बन्धको आधारमा चलेको छ र मैले मन पराएको गायक गायिकालाई मैले आफ्नो सम्बन्धको आधारमा राखेको छु र म जस्तो धेरै सम्बन्धको आधारमा सबैको जस्तो लाग्छ पछि पछिल्लो समयको सङ्गीत क्षेत्र कुरा गर्नुपर्दा मेरो हकमा विष्णु बाहिर जसरी हल्ला चाहिँ राख्छु चालिसै हजार त्यो लागु भएको होइन बाहिर चाहिँ मैले पनि सुन्छु बाहिर बिस चालिसको कुराहरू विष्णुमाजीले सोका गीत नगाउने भन्ने कुराहरू पनि सुन्छु र हेर्दा पनि अर्को गीत गाउनु भएको छैन र मेरो मेरो मैले किन यस्तो हुन्छ घामले नि पोलिदियोदेखि कल्पनामै भएदेखि ला राखिरहेको लगातार रूपमा राखिरहेको र विष्णुमाजीले न्याय गर्ने कारणले मैले आफ्नो सिर्जनालाई न्याय दिनुपर्छ भन्ने एउटा एउटा उद्देश्यले मात्रै विष्णुमाजीलाई राख्या हो नत्र महँगो राख्ने भन्ने उद्देश्य मेरो पनि होइन र स्वरलाई न्याय दिने क्रममा विष्णुमाजीले जस्तो अरूले सक्दैनन् कि भन्ने मेरो शङ्का पनि हुनसक्छ र मङ्गला पनि हुनसक्छु तर विष्णुबालाई राख्दा जसरी चालिस हजारको हल्ला त्यो चाहिँ मेरो हकमा लागु भएको होइन अब कतिपय कुराहरू मिडियाबाट बोल्न पनि गाह्रो हुन्छ होइन कतिपय कुराहरू मैले रोजगारी मान्छे अनुसार फरक अब कुनै पनि संस्था नभएको कारणले व्यक्ति व्यक्ति व्यक्ति अनुसार फरक हुनसक्छ आज मैले यो रेट भने भोलि फेरि अर्को मान्छेले यो रेटमा लगाउनु भएको कुरा उठ्न सक्छ होइन त्यही कारणले म भित्रै भित्रै सहमति चाहिँ मैले गराइहाल्छु तर पैसाको त्यस्तो र एक आफ भने शनिशिजी के यसमा लागेर व्यवसायिक भइहाल्छ हिजो राज्यमा केही कुरा बोल्न चाहे हिजो हामी गाउँ घरमा जाँदा रेडियोहरू कमै थिएहरू टेबमा क्यासेट बजाएर अरियो क्यासेट ल्याएर सुन्ने चलन थियो अब हिजो मान्छेले गीत सुन्न चाह्यो भने के गर्ने भन्दा क्यासेट किन्ने भन्ने एउटा एउटा बाध्यात्मक अवस्था थियो तर आज त्यो छैन किनभने आज हाम्रो सबैको हातमा मोबाइल छ आज प्रत्येक एउटा कुनै ठाउँमा दुई चारवटा एफएम पक्कै नै रेगुलर गीत बजिरहन्छ अहिले गीत सुन्न चाहने श्रोताहरू दर्शकहरू एकदमै गर्नुभएको हो यो एउटा राम्रो पक्ष हो हाम्रो लागि तर एउटा हामीले भन्नुपर्ने एउटा तित शक्त के चाहिँ हो भने श्रोताहरूलाई बाध्य चाहिँ एल्बम किन्न बजारमा गीत हाम्रो गीत किनेर सुन्न चाहिँ छैन त्यो कारणले प्रत्यक्ष लाभ हामीमा नभएको कारणले व्यावसायिक बजार व्यावसायिक बजार खस्केको चाहिँ हो तर हामीले सिर्जनाको हिसाबले सर्जकको हिसाबले बोल्नुपर्दा हाम्रा सिर्जना सुन्ने श्रोताहरू दर्शकहरू बन्नु भएको छ नेपाली सङ्गीत विश्वका परिकरण छ विश्वका जहाँ जुनसुकै ठाउँमा बसेर पनि हाम्रासँगै सुत्न सक्नुहुन्छ हरेक नेपालीहरूले ने यो चाहिँ खुसीको कुरा हो एकदमै ज्यो छ एउटा लोकसङ्गीत त उही हो बिस्तारै फड्को मारेको छ त्यही नहुँ आखिर कुरा त त्यति मात्रै फरक छ त्यसो त गीत सङ्गीतलाई सहरमा नभएर गाउँमा मात्रै केन्द्रित गरिएको छ भन्ने आरोप हामी सुन्नमा पाएका छौँ के यथार्थ हो पहिलो कुरा गीत सङ्गीत भनेको कुनै पनि भेगले एउटा सङ्गीत कुनै भेगमा मात्रै बनाउँछु भन्दैमा बनाउने चिज पनि होइन निसँगै जब हामीले रेकर्ड गरेर बजारमा पठाइन्छ सायद संसारमा जन्मेका सबै प्राणी सबै मानवहरू हाम्रो नेपाली त पहिलो कुरा त नेपालीले सुन्छ र नेपालभन्दा बाहिरको मान्छेले पनि सुन्न चाह्यो भने त्यो पाउँछ हामी कसैलाई केन्द्रित गरेर भन्दा पनि हामी नेपाली फोनलाई नेपाल यो केन्द्रित गरेर बनाउने हो हाम्रो सर्जकको मुख्य दायित्व हो त्यो ठाउँमा हामी असफल पनि भएका होला नेपाली आफ्नो मौलिकतालाई केही थोरै केही रास आएको पनि होला त्यो हामी सबै सर्जकको तर्फबाट हामी स्विकान नस्वीकार्न सक्यौँ तर के चाहियो भने बजारकै श्रोताहरूलाई टा टिटर गीत बजार बनाइएन र गाउँकै श्रोताहरूलाई टर्किडर गीत बनाइयो भन्दा पनि हाम्रो वास्तवमा म एउटा तितो सत्य के बोल्न चाहेँ भने काठमाडौँ काठमाडौँ बाहिरको एउटा परिवेशलाई मूल्याङ्कन गरौँ तुलना गरौँ काठमाडौँमा लोक भन्दा बित्तिकै रुचाउने मान्छे गरिन्छ र हाम्रो गाउँमा हाम्रो गाउँपालहाड उकाली ओह्राली भन्यो नि त्यो तरि हामी जन्मिएका डाँडापाकाहरूमा त्यो लोकडोरी भनेर रुचाउने मान्छे गरिन्छ त्यो एउटा स्वभाव त के सामान्य नै हो हामी जहाँ बढी जू सर सबै यथार्थ नभएर केही मात्रामा चाहिँ केन्द्रित छ तर त्यो मध्ये पनि गाउँ अनि सहर दुवैमा पनि केन्द्रित छ यहाँको विचारमा सा। यही रहन्छ अहिलेसम्म लोकसङ्गीतको यो क्षेत्रमा लाग्नुभयो थुप्रै आवाजहरू बजारमा ल्याउनु भयो होइन आमाको आमा तिम्रो आमा फारा तिर सकिन सबैको मनमोटुमा बास सफल आवाज पनि यहाँले लेख्नुभएकै आवाज हो चर्खिएको मन पहिला बजारमा लिएर आउनुभयो र यहाँ पुष्पाञ्जली म्युजिक प्रणालीबाटै बजारमा आएको हो सम्भवतः यहाँकै शब्द सृजना पनि समावेश गरिएको छ त्यसै गरी कल्पनामै भयो अहिले देख्छु भनेको भुल नै भयो धौ सम्पूर्ण गीतहरूको अपार सफलतापछि यो आवाज बजारमा ल्याउनु भएको छ जुन केही अभाव खड्कियो तारा लाखौँ लाखमा जुन पछिल्लो समयमा यो आवाज चर्चा अनि परिचर्चा बचुल्लो सफल आवाज छ यतिका दिनसम्म र यतिका समयसम्म लोकसङ्गीतको यो क्षेत्रमा लागेर सबै आफ्नो केही कुराहरू चाहिँ लोकसङ्गीतमै समर्पित गर्नु भएको छ के पाउनुभयो त अहिलेसम्म लोकसङ्गीतमा लागेर तपाईँले लोकसङ्गीतबाट सायद मैले त धेरै चाहना गरेको थिइनँ चाहना गरेन धेरै पाएँ जस्तो पनि लाग्छ म सधैँ नामको पछाडि दौडिने ना मान्छे हो कुनै कुनै ठाउँमा नामको पछाडि दौडिने ना क्रममा व्यवसाय बेवस, व्यावसायिकता पनि आफ्नो ठाउँमा आयो म दुई सालमा रहे रहरले सङ्गीत क्षेत्रमा हाम मान्छे हौँ त्यो कारणले पनि धेरै दुःख पाएँ धेरै कष्ट झेल्नु पऱ्यो अहिले पछिल्लो समयमा <coughs> मैले लेखेका सिर्जनाहरू श्रोता दर्शकले रुचाउनु भएको छ यति श्रोता दर्शकले मेरा सिर्जना रुचाउँदा पनि धेरै बाटो सहज बन्दो रहेछ मैले गर्ने हिजोका दिनमा गर्ने काम आजका दिनमा गर्ने काम एउटै नै छन् तर एउटा नाम चलिसकेपछि सम्भवतः मलाई हिजोका दिनमा भन्दा आजका दिनमा धेरै तरिकाले धेरै ठाउँमा धेरै सहज सहज गर्न र मैले कमाउने त सायद त्यही हो शिव नै कमाएको होला जुन हिजोको नाम हिजोको गाउँमा मलाई गाउँका बाबाआमा अङ्कल अन्टीहरू दाजुभाइहरूले चिन्नुहुन्थ्यो आज सायद देशभरका भेल न तिमीले पनि लोक डोरी लो सुन्ने श्रोताहरू त चिन्नुहुन्छ जस्तो लाग्छ अह एकदमै के नामले मात्र खाना देला र शिवजी अब नामले मात्रै खाना त पक्कै पनि दिँदैन र मैले लोक सङ्गीतलाई सबै समय दिएर मलाई खानैको लागि र गीत चलेन भने म बाँच्न सक्दिनँ भन्ने अवस्थामा चाहिँ म छैन किनभने म एउटा पेसाले विद्यार्थी हुँ विज्ञान विषय लिएर मा, मास्टर पढ्दैछु त्यो कारणले पनि मैले पढाइको साथसाथै सङ्गीतलाई एउटा हबीको रूपमा इच्छाको रूपमा लगेको छु पढाइ मेरो पढाइ मैले सुन्न हुँदैन एउटा पढाइले मान्छे शिक्षा भनेको जहिले पनि जहाँको पनि बोल्ने जति हो तर मेरो सङ्गीत भनेको मैले सुन्न चाहेर पनि सक्दिनँ त्यो कारणले अहिले अहिलेको अवस्थामा सबै शब्दको बोली बोल्नु पर्दा सङ्गीतले मात्रै खान पुग्ने अवस्था चाहिँ छैन किनभने व्यावसायिकता घटेको अवस्था हो तर सङ्गीतमा लागेर बाँच्न पनि सकिनँ भन्ने अवस्था पनि छैन अहिलेसम्म व्यवसायिक रूपमा लागिरहनु भएको छ कसैले चाहे भने पनि अब एउटा कुरा हजुरले भनिहाल्नु म प्रश्न गर्न चाहे कहिले पनि मैले सङ्गीतमा व्यवसायिकता हेरेको छैन र मैले आजसम्म कतिपय गीतहरू मेरा शिव भन्दा बाहिरका नामकारहरू गीत पनि छन् जस्तो शर्माई रानीहरू अनि कहाँ छौ र कतिसम्ममा जस्ता गीतहरू पनि छन् र मैले आजसम्म एउटा फेरि कुरा के हो भने गीत सङ्गीतबाट मैले एक पैसो पनि लिएको छैन भाटा बनाएर शब्द लेखेर मलाई लाग्छ अलिक फरक धारणा के हो भने गीत सङ्गीत भनेको एउटा सर्जकको लागि सिर्जना आफ्ना सन्तान तरा हो र आफ्ना सन्तानलाई बेच्न कुनै पनि बाबा आमालाई मन लाग्दैन होला मूल्य गर्ने कति कसरी मूल्य गर्ने त्यो कारणले मैले सेजना कहिले पनि पैसा नबेच्दिनँ यदि म रहर लाग्यो कुनै कुनै अवस्थामा मैले नकार्न सकिनँ र मलाई रहर लाग्यो मैले कतै ठाउँ दिँदा कुनै मान्छेले एउटा प्लेटफर्म पाउँछ भने त्यसलाई गर्नुपर्छ भनेर कतिपय कतिपय अवस्थाहरूमा गीत गरेको अवस्था हो ने ने ने तर मैले व्यावसायिकताको आधारमा भने मैले वर्षमै पाँच छवटा छ सातवटा एल्बम बजार पठाउन सक्थेँ तर म गर्दिनँ एउटा व्यावसायिकता मात्रै नहेरेर यहाँले लोकसङ्गीतलाई बचाउनु पर्छ र एउटा आफूले जन्माइसकेको त्यो सिर्जन जनालाई त्यो uh, गीतलाई चाहिँ बचाउनुपर्छ मात्रै व्यवसाय देखेर पैसामा बेचेर लागि परेर केही हुँदैन जस्तो लाग्छ यहाँको विचारमा अन्य कलाकारहरू यस्ता छन् जुन एउटा लोकसङ्गीत बनाए लय तथा शब्द सिर्जनाहरू गर्ने बित्तिकै केही के नयाँ मान्छेहरू जुन एउटा गीत सङ्गीतमा लाग्ने प्रयत्नमा जुटिरहेका छन् तिनीहरूलाई अलिकति त्यसो त पछिल्लो समयमा यो प्रवृत्ति पनि बढेको छ केही नयाँ तर यस्ता स्रोचहरू हामी देख्नमा पाउँछौँ जुन एउटा आफ्नो सिर्जनालाई अरू कसैलाई बेचिएका सुन्नुहुन्छ र नयाँ एउटा अग्रज रूपमा लागिरहेका कलाकारले नयाँ आउने पुस्ताका केही कलाकारहरूलाई चाहिँ यति लाग्छ भनेर केही गीत निकाल्न जति खर्च लाग्छ त्यहाँभन्दा पनि केही बढी पैसा लिएर आफ्ना सिर्जनाहरू बेचेका स्रष्टाहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ होइन सकभर उहाँले बेच्नुभन्दा पनि पछाडि चलेको आधारमा एउटा रोयल्टी हुन्छ होइन हाम्रो शरीरको त्यो नैतिक अधिकार नै यो नैसर्गिक अधिकार हो रोयल्टी त्यो बारेमा त सहमति गर्नुभएको भए पनि राम्रो हुन्छ आज गीत पाल्दा शरण बित्तिलाई भोलि गीत धेरै चल्ला अरे देशभित्र बाहिर चल्ला अहिले नेपाली जहाँ छन् त्यहाँ हाम्रा गीतहरू सुन्न हेर्न अनि स्यालेटी राख्न सक्नुहुन्छ सबै नेपालीहरूले बाहिर खाली पनि गीत चलिरहेको अवस्था हो त्यो कारणले गीत व्यवसायिक रूपमा बेच्नेहरू मेरा साथी सम्पूर्ण साथीहरूलाई पनि मेरो आग्रह चाहिँ त्यति हो गीत बेच्ने बेलामा रोयल्टीको बारेमा पनि सोच्नु होला किनकि भोलि बहिनी गीत चल्यो भने एउटै गीतले पनि धेरै हामीलाई आर्थिक रूपमा पनि बलियो बनाउन सक्छ होइन लोक सङ्गीतको यो क्षेत्रमा एक आपसमा कलाकार कलाकार बिचमा मिलीमा छैन केही फाटो भनेछ होइन र एउटा लोक सङ्गीतमा लागेको फेरि सरकारले पनि हेरेको छैन र न त प्रतिष्ठानले नै हेरेको छ के गर्नु पर्ला कसको गल्ती देख्नु आउँछ यहाँले कलाकारको हो सचिनु आवश्यक छ आफ्नो गल्ती नदेख्ने अरूका गल्तीहरू धेरै देख्ने परम्परा र हुन त हामीलाई इतिहासले पनि सिकाएको हिजोका हाम्रा अग्रेजहरू सबै मिलेर आउनु भएन हिजोका दिनमा हाम्रो अग्रेजहरू बसाल्नु भएको भए सायद अब आउने पुस्तालाई हामीले त्यो संस्कार राम्रैसँग सिकाउन सक्थ्यौँ होला तर हिजोभन्दा आज एकदम खुसी मलाई केमा लाग्छ भने अब हिजो हाम्रा म भन्दा अघिल्ला संस्थाहरू जसरी प्रतिस्पर्धामा मात्रै धेरै केन्द्रित हुनुभयो तर आज हामी सबै स्रष्टाहरू जो लोकडीमा जति संलग्न छौँ सबै मिलेर एउटा संस्था बनाएर मिलेर सबै कुराहरू एलोम गर्दा पनि कसरी गरौँ र एलोम बजार पठाउँदा कहिले पठाउँ समग्रमा हामी औपचारिक रूपमा केही नभए पनि अनौपचारिक रूपमा हामी धेरै कुराहरू गर्छौँ यो राम्रो सङ्केत हो किनकि अब आउने पुस्ताहरू <coughs> बजार एउटै हो श्रोता दर्शक एउटै हुनुहुन्छ तर बजारमा प्रतिस्पर्धा हुन्छ भन्दैमा श्रोता एउटा सर्जकहरू कलाकारहरूमा त्यस्तो व्यक्तिगत रूपमा प्रतिस्पर्धा हुनु आवश्यक छैन किनकि सबैका छुट्टा छुट्टी फ्यानहरू हुनुहुन्छ सबैका छुट्टा छुट्टी एउटा थिम लिएर बन्नुभएको हुन्छ मलाई सुन्ने श्रोताहरू फरक हुनुहोला अर्को युवा हामीलाई सुन्ने श्रोताहरू फरक हुनुहोलालाई सुन्ने श्रोताहरू फरक हुनुहोला त्यो कारणले हामी सबैभर अहिले पछिल्लो समयमा एकदम नजिक छौँ यो पनि राम्रो कुरा हो भोलिका आजभन्दा पछाडि आउने पुस्ताहरूलाई एकदमै केही अब नयाँ आउने पुस्तालाई केही सिकायो र आफूले राम्रो सिकायो भने त राम्रै सिकिन्छ यहाँ कलाकार बिचमा एकापसमा फाटो नआओस् यहाँको भनाइ यही रहन्छ शिवजी सबैजनाले यहाँका गीतहरू लेखेका आवाज त सुनिरहनु भएको छ है शिवको आवाजमा पनि हामी गीत सङ्गीत सुन्न भएको हुन्थ्यो भनेर सम्पूर्ण श्रोता मित्रलाई लागिरहेको छ होला पछिल्लो समयमा तपाईँको हिट बन्न सफल आवाज कुन हो र त्यही आवाज हामी तपाईँको आवाजबाट सुन्छौँ पहिलो कुरो त म एकदमै एउटा गाउनु भएको छैन तर पनि गीतहरू लेख्नुहुन्छ मर्दैनन् के जुनकै अब फर्कियो तारा लौँ लखमा सँगै जिउनी सहना त्यस्तै त्यस्तै बसान एउटै ढोको छ मर्नी तिम्रै कक्षमा सुनकै अभाव खड्कियो तारालाई घुला सँगै जिउने चाहना त्यस्तै त्यस्तै भोसानु एउटै धोको छ मर्ने तिम्रै काखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भोसानु एउटै धोको छ मर्ने तिम्रै पुरा भो भानी स्वर्ग पर्न पाउँछु कि म पानी जुन कै अभाव खड्कियो तारा लगै जिउने छ त्यस्तै त्यस्तै भो सानो एउटै धोको सबै यति मास हुँदै हुनुहुन्छ सबैका लागि सबैको लागि अडपड एक सय चार मस्किदै ए राम्रो गहना लगाएर राम्री बन भनेको कहाँ जाने कहाँ मात्र अलमल् नै ल लाठी ला यति सानो कुरामा पनि टेन्सन लिनु पर्छ त खुरको पर्सा बजारमा रहेको नेत्र ज्योति एन्ड मेगदिस हुन्छ पसलमा गइहाल्न हाम्रा विशेषताहरू स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिएका चौबिस क्यारेट्या गहना कम्प्युटर प्रविधिबाट नापत गरिने ग्राहकले खोजेको राशि पत्थर राखिने पुरानो गरा गर, गर साचिने रेडिमेड तथा अर्डर अनुसार गरयार गरिने चाडपर्वमा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्क नेत्र एन मेकी सुन चाँदी पसल खैरह शून्य छेपन्न पाँच तिरासी पचास सड़सठी सौर, एक सौ पच्चीस प्रोफ राइटर नेत्रबहादुर खटका थोकी हेमा खटका थोकी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 पल्सर हजुर हमारा सेवासर दुसी का पल्सर माइलेज मज विश्व सर्वाधिक बिक्री एक सचास सी सी का डिस्कभर बाइक एक सी सी एक सचिस का प्लाटिना बाइक का साथ हींस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस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 आई आई आई आई यो एका तीरा तीरा जोरने दुखने गोड़ा अर्कर्मझमाने ज़म के समस्या आईला आईलाका पतंजलि नानी का हम बजार सिनेमा रोड में प्रसिद्ध डॉक्टर पराममर्श को साथ में विशेष उपचार हो तेसो भतंजलि तिर जाऊ हाम्रा सेवाहरू पेट छाती बाथरोग नसा बालरोग स्थिनाको महिनावारी गडबडी पाठीघर सम्बन्धी तथा धुख्ने प्यारालाइसिस नि सम्बन्धी सम्पूर्ण उपचार गरिने एलर्जी चाया पोतो डन्डी फोर सुगर मोदोपना तनाव अनिन्द्रा जुनसुकी रोगको बारेमा उपचार गरिने र खानपान योगा प्राणामी डाक्टरहरूद्वारा विशेष परामर्श सेवा दिइने तपाईँ नजिक पर्सा हामी जानकारीको दोस्रो र अन्तिम शनिबार अनुभवी र ख्याति प्राप्त डाक्टर अशोक कुमार महत्त्वद्वारा स्वास्थ्य परीक्षण गरिन्छ सम्प्रक मोबाइल अन्ठानब्बे चार फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सट्टा हजुर हामी कहाँ रेमन्ड विमल गिनी कपडा उपलब्ध छन् भने सिलाइ बुनाइ सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ साथसाथै विवाह वर्त बन्दको कपडाहरू पनि सुपथ मूल्यमा पाइन्छ पुनश्च हामी कहाँ पञ्चे बाग्लुङटर चित्रबहादुर परियार मोबाइल नम्बर अन्ठानब्बे चार पचास अडसठी पाँच सय पचासी मेरो लागि एउटा बाइक मेरो छोरीको लागि स्कुटी तर मलाई चाहिन्छ दूरी पूर्वी बाइकको आधिकारिक विक्रेता साथमा अनुभवी मेकनिक दाइक र स्कुटी मरमत एवं सर्भिसिङको अफर भएको सुजुकी नम्बर शून्य छिपन्न पाँच एकसठी दुई उनाइल अन्ठानब्बे एक बान्न शून्य दुई तिन बयानब्बे साथै पञ्चरको झन्झट नहुने नयाँ प्रविधिको ट्युबलेस डिस्क र अटोचोक भएको आकर्षक कलरको सुजुकी स्कुटी र सम्पूर्ण जिन्यन पार्टहरूको लागि हामीलाई सम्झनुहोस् मेरे छोरी को विवाह को सामान चाहिए हजुर दक्ष तथाभवी मिस्त्रीबाट तयार गरेको तयारी झ्यालोका चौपुस खापा पल्ला शुभ विवाह शुभ कार्यको लागि आवश्यक पर्ने फर्निचर विभिन्न घर फर्निचरहरू चाहिएमा या बनाउनु परेमा हामीलाई सदैव सम्झ सम्पर्क साइराम फर्निचर उद्योग रत्नगर ती आदर्श नगर टोल प्रोप्राइटर धनराज डल्लाको टेलिफोन मोबाइल अन्ठानब्बे त प्रतिशत ग्यारेन्टी कायुर्वेदिक उपचार छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने डाक्टर आयुर्वेद स्टेप दस केजीसम्म मोटोपन बढाउने कपाल रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी पना हटाउने ल्यान्ड क्रिम अनुहार शरीर गोरु बनाउने अनाइ बिम्बो रूप अमृत फियर लु अनुहारको चाया पोतो डन्डी हटाउने एंजिलीप क्रीम हार जोड़नी नशा चापी को बात समस्या, समस्या, समस्या को स्काई ब्रांड को संपूर्ण सामान पाइन संपर्क फिने सेन्टर जनता दुई टाड़ी हंगार प्रोपराइटर तारा खड़का मोबाइल अंठानब्बे चार तिरपन एक चालीस चार सच अंठानबे जीरो बहत्तर चौरासी चार सौ चौ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 प्रमाण पत्र सम्मान पत्र प्रशंसा पत्र कदर पत्र निमन्त्रण कार्ड आइडी कार्ड पिबिसी कार्ड भिजिटिङ कार्ड ब्यास प्रिन्ट क्यालेन्डर प्रिन्ट मायाको चिनो ताम्रो पत्र पनि बनाइन्छ साथमा डकुमेन्ट सम्बन्धी सम्पूर्ण काम गरिन्छ श्यामपुरका पोर्टो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लैग स्पिन रत्ननगर 144 चोक चितवन फोन 056563063 मोबाइल 9855061743 9855062743 हाय मै स्वीट हार्ट हाउ आर यू जौं तिमी सीधा बोलदिना सबै तिमी यसरी नै कुरा राख्छौ नरिसाउनु डार्लिंग आउँदै थिए गाडी बिग्रियो त मैले के गरौ उफ मैं कचोटि भनी सक तिमें मुनोकामना ऑटोवर्स माने गए गाड़ी सुन्ने ओके क्यार अब तुशी हो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 मोबाइल अन्न पांच पचास छी पांच सी आठ अंठानबे पांच पचास छी पांच सौ नौ एस एल सी पास भैय हजर कैंपस ए माया प्रेम पीड़ित संघ को अक्ष बिहान दिवस बेलुका कैंपस धाइया इंग्लिश गणित पढ़ाने धेरे छा। ए अब हमलाई मैया प्रेम सिकाउनेटर चाहिए ए अब हमलाई मैया प्रेम सीका चाहिए नमस्कार म लोकदोरी गायक तथा सर्जक तेजस रेग्मी तपाईँ अहिले सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेणियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हाट अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो हजुर मित्र साइद परा जाँदै नखित तिम्रै हातको पानी नपिही त जुनकै अभाव खड्की यो धारा लाखौँ लाखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भो सानो अब एउटै धोको छ मर्ने ति, तिम्रै काखमा शिव सुविधीको आवाजमा सुन्यौ सँगै मित्रहरूको बारेमा के कसो सङ्गीतको बजार र पछिल्लो समयमा चर्चा अनि परिचर्चा बटुल्न सफल संकलक शिव सुवेदी र पछिल्लो समयमा जुनकै अभाव खड्कियो तारा लाखौं लाखमा एल्बम बजारमा लिएर आउनु भएको आवाज हो तपाईँले सुनिरहनु भएको छ प्रत्यक्ष अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा लगन गरेर सुनिरहनु भएको छ दस बजीसम्म उको यो बिचमा छौँ बिस्तारै समय ढल्किने क्रममा अगाडि बढ्दो छ र हामीले पनि त्यो समय सँगसँगै संक चल्नुपर्ने हुन्छ कार्य आजका अतिथि कलाकार शिव सुवेदीसँग फेरि पनि भलाकुसरीलाई जोड्न चाहन्छु शिवजी एकैछिनको छोरो व्यापारीको विश्रामपछि यहाँलाई पुनः स्वागत छ कार्यक्रम लोकझङकारमा धन्यवाद शिवजी अन्त्य अन्त्यमा छौँ कार्यक्रम लोकसङ्ख्याहरूको व्यवसायमा जस्तो त यहाँलाई जानकारी गराउन चाहन्छु र थुप्रै आवाजहरू पनि बजारमा लिएर आउनु भएको छ होइन अब आउने पुस्ता जुन एउटा लोकसङ्गीतमा धेरै लाग्न रुचि हुनुहुन्छ र उहाँसँग पनि कला प्रतिभा छ र उहाँ पनि एउटा यो क्षेत्रमा लागिरहन चाहनु भएको छ भने तपाईँले के सुझाव दिन चाहनुहुन्छ अग्रज अब आउने पुस्तालाई पहिलो कुरा त अब आउने पुस्ता नहुने हो भने अब हामी पनि कहिलेसम्म पुस्ता नै हो अब लोकसङ्गीत हाम्रो यो नेपाली संस्कृतिलाई धान्ने जो कारणले नयाँ पुस्ताहरूको आउनुपर्छ आगाउनु हुनुपर्छ त्यो राम्रो राम्रो मान्छेहरू आउनुपर्छ राम्रो मान्छे कस्तोलाई भन्ने भन्ने एउटा प्रश्न उठ्न सक्छ त्यो स्वाभाविक हो जोसँग प्रतिभा छ जोसँग एउटा केही गर्न सक्छु भन्ने एउटा क्षमता छ र जो जसले आँट्न सक्छ त्यो राम्रो मान्छे भन्छु मैले किनभने शब्द लय शब्द लय स्वर तिनवटा विधा छ हामीले सरस्वती हेर्दा सामान्य बुझ्ने गरेर सबैले बुझ्ने गरेर भन्दा शब्द लय र स्वरमध्ये कुनै न कुनै एउटा विधा छ भने यो क्षेत्रमा हरेक पलमा नयाँ पुस्ताहरूलाई हामी स्वागत गरिरहेका हुन्छौँ विकृति के बनिदियो भने पैसा भएको मान्छेहरूले कसैको शब्द कसैको लय कसैको स्वर किनेर आफ्नो नाममा एल्बम पठाउने एउटा विकृतिको एउटा संस्कार बसिदियो त्योदेखि यो चाहिँ हामी तोड्न चाहेको हो र कसैले पैसा भएको कारणले गीत सङ्गीतमा नगरोस् हुन त लगानी गरोस् तर ऊ व्यवसायिकताको आधारमा लगानी गरोस् तर कलाकार भनेर लगानी नगरोस् हाम्रो त्यो हो त्यो कारणले नयाँ पुस्ताहरूलाई के छ तपाईँसँग हात केही क्षमता छ जस्तो लाग्छ भने आउनुहोस् हरेक हजुरहरूलाई स्वागत हामी गरिरहेका हुन्छौँ हजुरहरूलाई पढ्दा दुःख सुख जसमा पनि हामीलाई सेयर गर्नुहोस् हामी अगाडि केही बुझेको आधारमा धेरै त बुझ्न सकेका छैनौँ होला तर जुन अनुभवले बताएका कुराहरू हामी तपाईँलाई सेयर गर्न सक्छौँ अनि अर्को एउटा महत्त्वपूर्ण कुरा के भन्छ भने Uh, गीत सङ्गीत व्यवसायिकताको आधार एउटा फरक फरक पाटो हो सिर्जना एउटा फरक पाटो हुन्छ अहिले नेपाली गीत सङ्गीत डिजिटल मार्केटमा सिआरबिटी मार्क। पिआरबिटी आरबिटीहरूमा अडेको अवस्था हो र सिआरबिटी पिआरबिटीहरूको यो आरबिटी डिजिटल मार्केट यो आरबिटीहरूको अब आयु पनि बढी नै सक होला एकदम क्रेज घटिरहेको अवस्थामा त्यो अब गीत सङ्गीतले कसरी फर्कमाएर अर्को व्यावसायिकता चाहिँ टाटो त यो हाम्रो एउटा चुनौतीको विषय छ अन्त व्यवसाय कहिले पनि सिद्धिँदैन एउटा परि परिवर्तन हुँदै एउटा फड्को मार्दै हिजो अडियो थियो आज सिआर टिभन् भोलि एउटा युट्युब होला अब अर्को भियार होला त्यो एउटा त्यो चेन्ज हुँदै जाने फर्को मारेर विज्ञानलाई साथमा लिएर हामीले विज्ञानलाई यो प्रविधिलाई सदुपयोग गरेर हामी अगाडि बढ्न सक्नुपर्छ नयाँ पुस्ताहरूलाई त्यही मेरो अनुरोध रह्यो र हामी जसरी अहिले हामी लोकसङ्गीतको लागि हामी खटिरहेका छौँ हामी पर्सनल्ली त हामी केही नामकै लागि खटिरहेका होला तर समग्रमा हेर्दा हामीले गीत सङ्गीतको लागि नै खटिएको हो नाम त हामी नामलाई केन्द्रबिन्दुमा राख्नु नै थियो गीत सङ्गीतको लागि हो जस्तो बुझ्छु मैले एकदमै झ्यो सबै नयाँ आउने पुस्तालाई झेउस पैसा मात्रै हेरेर नआउनु होला र सदैव निरन्तर रूपमा तपाईँ लागिरहन सक्नुहुन्छ भने मात्रै लोकसङ्गीतलाई अगाडि लिएर आग्नुहोला भनेर यहाँको अनुरोध र यहाँको सुझाव यही रहन्छ अब आउने पुस्तालाई अन्त्य अन्त्यमा छौँ शिवजी यतिका जिनसम्म हामी कुराकानी गऱ्यौँ होइन र धेरै लोकसङ्गीतमा लागिरहनु भएको छ धेरै पहिलादेखि यदि अहिले तपाईँलाई आएर लोकसङ्गीतबाट अलग गाइयो भने शिव सुविधा के होला त पहिलो कुरो त्यस्तो दिन पक्कै पनि आउँदैन छैन मलाई अबको समयमा कसैले पनि जबरजस्ती अलग गायो भने त्यो सम्भवै छैन र म आफ्नै इच्छाले चाहिँ अलग अलग दिनै सक्दिनँ सायद मैले दुई गाछ खा दुई साक भात नखाएर म बाँच्न सक्थेँ होला तर दुई दिन सङ्गीतभन्दा बेगर कुनै पनि क्रियाकलाप नभएको ठाउँमा गएर म बाँच्न सक्दिनँ होला त नक्सा मेरो लत hmm. जी भने पनि समिट भएको छ मैले अन्तमा दुईवटा कुराहरू समय पाएको बेलामा दुईवटा कुरा बोल्न चाहेँ हामी लोकदोरी प्रतिष्ठान उपत्यका समय समिति जो देशभरिबाट काठमाडौँ आएर क्रियाशील सङ्घर्षशील कलाकारहरूको सङ्गठनहरू साथै सङ्गठन त्यसले हामी जेसे त्यसको त्यो म्युजिक अवार्ड गर्दैछौँ लोकदोरी अवार्ड लोकदोरी विधामा भएका सम्पूर्ण कलाकारलाई समेटेर त्यसको लागि चाहिँ हामी मिडियामा सबैलाई भन्ने हजुरहरूलाई पनि भन्ने क्रममै छौँ म्युजिक अवार्ड त्यो मतलब यही दोस्रो मिलेर दबा जेठको एकतिस गति हुँदैछ हाम्रो प्रज्ञा भवनमा त्यसको लागि पनि तपाईँहरूले सहयोग गर्नुहोला हामी एउटा संस्कार के चाहिँ हो भने हामी लोप्च रङ्गितको लागि अनावरत रहेका लडिरहेका रहेका हामी श्रष्टा सर्जकहरू कलाकारहरूलाई राज्यले कतैबाट पनि केही एउटा सुनवाई नगरेको अवस्थामा हामीलाई राम्रो काम गर्न त कतै न कतै हौसला चाहिन्छ त्यो हौसला दिलाउने एउटा हाम्रो लोकभित्र अवार्ड बन्न सक्छ भन्ने एउटा आशाका साथ हामीले काम सुरु गरेका छौँ कोही पनि हजुरहरूको साथ सपोर्टलाई चार सुने पनि मैले विनम्र अनुरोध गर्छु त्यसरी त्यसरी हामी अवार्ड गर्दैछौँ तपाईँहरू मन मनोनयनमा फर्म भर्न कोही इच्छुक हुनुहुन्छ भने भन्नु होला अब म्यासेज दिँदैछ त्यो कारणले पनि हामी एउटा सभ्य कार्यक्रम हामी आफैले एउटा काम गर्नलाई आँट हौसला चाहिँ हौसला ल्याउनको लागि एउटा ऊर्जा बन्नेछ यो अवार्ड यो बोलिया सभी श्रोता भी जानकारी करा खाना इच्छुक व्यक्तिले र जोस एउटा लोकसङ्गीतमा विदाका सबै कलाकारहरू जुन एउटा अभिनयको क्षेत्रदेखिकन नहोस् होइन लोकसङ्गीतको क्षेत्रमा लागिरहेका सबै कलाकारहरूलाई र तिनी श्रष्टाहरूलाई एउटा सम्मान पनि गरिँदैछ मनोनयन म्युजिकको भाड पनि यहाँले जो गर्दै हुनुहुन्छ यहाँहरूले होइन सबै साथीहरूले एउटा भोटिङ सिस्टमबाट पनि मनोनयनमा एउटा उत्कृष्ट रोज्नुहुनेछ यो मनोनयन परेका केही कुराहरू हामी पछाडि पनि जानकारी गराउनेछौँ सम्पूर्ण श्रोता मित्रहरूलाई शिवजी अन्त्यमा छौँ यदिका जेलसम्म कुराकानी गऱ्यौँ केही कुराकानी होइन केही कुराकानी गर्दा पनि हुन सक्छन् केही तित्ता कुरा केही मिठा कुरा त गरिहालौ तर पनि अन्त्यमा खोइ सूर्य भाइले यसो सोधेको भए मैले यसो भन्थे होला छोट केही सोध्ने बेर्सेछ भनेर केही त्यस्तो लागिरहेको छ भने छोटो मिठो रूपमा भन्दिन होला अबको मैले आज पनि जसरी माया दिनुभएको छ आज पनि मेरो आशामा हुन्छु मैले मिहिनेत आफ्नो ठाउँबाट गरेको हुन्छु हुनसक्छ कतिपय गल्ती गरेँ होला कतिपय कमजोरी भयो होला निजीका दिनमा तर मैले जे गर्न खोजेको हुँ राम्रै होस् राम्रै नतिजा निकाल्छु भनेर गर्न खोजेको थिएँ र अहिले पनि अहिले पनि गर्ने क्रममै छु मैले लोकसङ्गीतको लागि जसरी ज्ञान पढ्दा पढ्दै पनि जसरी मेरो जति गाह्रो छ त्यो चाहिँ श्रोताहरूको महादर्शकले सबै गाह्रो अप्ठ्याराहरूलाई भोलाइदिएको छ अहिलेसम्म आ, यो अवसरको लागि सूर्यभाइ अनि रेडियो अर्पण सम्पूर्णलाई प्रायोजिक दाय प्रायोजिक साथीहरू सबैलाई मेरो धन्यवाद दिन चाहन्छु र मलाई यति बेट सुनेर समय दिनुभयो सरकारहरूलाई पनि धेरै धेरै धन्यवाद आउँदा दिनहरूमा संस्था र सब्जेक्टलाई गर्ने माया आउँदो दिनमा पनि बढ्दैछ बढ्ने बढ्दै जानेछ भन्ने आशा व्यक्त चाहन्छु हुन्छ शिवजी भलाको र व्यस्त रहँदा रहँदै पनि समय मिलाइदिनु भयो यसको लागि धन्यवाद बोल्दै एउटा सेवैमा मैले राखेको गुलाबको फुल दबाईलाई ठक्राउँदै विदा गर्छु नमस्ते okay. शिव सुविदी आजको श्रृङ्खलामा रहेर हामी कुराकानी गर्यौँ पछिल्लो समयमा जुनखे अभाव खर्कियो तारा लाखौँ लाखमा लगायत थुप्रै एल्बमहरू बजारमा ल्याइसक्नु भएको छ आमा तिम्रो धुधको भाडा तिर्न सकिन छर्किएको मन छ भुल भयो दौ सरमै रानी लगायत घामले नै फुल कल्पनामै भए नि भनेको ल तथा शब्द सर्जक हुनआ होला खुसारी गऱ्यौं कार्यक्रमको अन्त्यमा छौँ कार्यक्रम सुन्नुभयो तपाईँ प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु आजका अतिथि कलाकार जुन एउटा समय मिलाइदिनुभयो रहँदा रहँदै पनि शिव सुविधिलाई सँगै धन्यवाद यदिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रोजनलाई पनि र अन्त्यमा पृष्ठभूमिमा गुन्जिरहेका आवाज हो घामले नै बोल्दियो जसले नै जाडो भयो जहिले नै तिमीलाई नै सम्झिरहनुपर्ने यो आवाज तपाईँको लागि छार्दै याम छेत्री रानी विष्णुआमाजीको आवाजमा सजिएको आवाज हो लै शब्द सृजना हो शिव जुन आजका अतिथि कलाकार हुनुहुन्थ्यो पुष्पाञ्चीबाट बजारमा आएको यो आवाज तपाईँको लागि छार्दै कार्यक्रम लोकसंघारको आजकै श्रृङ्खलाबाट म तपाईँकै लोक सहयात्री ढकाल पनि अझै लिन चाहन्छु नमस्कार शुभ दिन शुभ समय लोकगीत सङ्गीतलाई